खबर नमस्कार। खबर देश दबलु दबलु दबलु या या दट दट मा सामुदायिक रेडियो र रडकाउ फुकाउ आदेश र एघार बुधे सहमति अनुसार अघि बढ़नुपर्ने कार्यदलको निर्णय भोलि विहान हुने छलफलको ठोस निष्कर्ष निकाल्ने कार्यदलका सदस्यहरूको दावी पच्चिस बुधे जुन बाधा अड्क पुल दरबार हत्याकाण्डको आज बाह्र वर्ष पूरा सोभि निर्वाचनको माग गर्दै विद्यार्थीहरूको प्रदर्शन जारी सिंहदरबार घेर्न गएका मुक्त कमलरीहरूमाथि प्रहरी हस्तक्षेप केही घाइते तीन दिनदे लगातार को वर्षा मध्य तराई को जनजीवन प्रभावित झण्ड तीन हफ्ता देखि तातोपानी नाका बंद हाँ सान बोक गाड़ी बाटोम अलपत्र र ने नेपाल पुलिस क्लब राजधानी में जारी गोर्खा कप फूटबल को कर्टर फाइनल में प्रवेश लगातर नेटवर्कआ केही दिनदेखि राजधानी केन्द्रित आन्दोलन थालेका मुक्त कमलरीहरूमाथि आज प्रहरीले हस्तक्षेप गर्दा केही घाइते भएका छन् केही महीना अघि काम गर्ने घरमै रहस्यमय मृत्यु भएकी मुक्त कमलरीको घटनाको छानबिन लगायतका माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् जिल्ला जिल्लाबाट शुरू भएको आन्दोलनको सुनवाई नभएको भन्दै उनीहरू राजधानी केन्द्रित आन्दोलनमा छन् तर यसरी चरणबद्ध आन्दोलन आन्दोलनकारीमाथि हस्तक्षेप गर्नुभन्दा समयमै समस्या समाधान गर्नुपर्ने सुझाव पनि आइरहेको छ निर्वाचन ऐनका विषयमा सहमति खोज्न आज बसेको प्रमुख चार दलीय कार्यदलको बैठकले 25 बुँदै बाधा अड्काउ फुकाउ आदेश र एघार बुँदै सहमति अनुसार नै अघि बढ़न् पर्ने निष्कर्ष निकालेको छ बैठकबारे जानकारी दिनुहुँदै एमाले नेता तथा कार्यदलका सदस्य रगुजी पन्त छलफलमा आफ्नो आफ्नो कुराहरू राख्यो मूल त 25 बुधे जुन बाधा अर्को पुगाएको आदेश थियो र एघार बुझे जुन सहमति थियो त्यसलाई आधार मानेर अरू छलफल अगाडि बढ़ाउ भन्ने कुरा नेताहरूसहित एकचोटि फेरि भोलि बसौ भोलिसम्म टुङ्गो त अब लाग्ने अलि छलफल जारी उच्च स्तरीय राजनीतिक समितिको कार्यालय नयाँ वानेश्वरमा आज बसेको कार्यदलको बैठकले यस्तो निर्णय गरेको हो तर भोलि विहान नौ बजे शीर्ष नेताहरूसँग थप छलफल गरेर मात्रै विवादित विषयमा ठोस धारणा बनाउने निर्णय गरिएको नेपाली कांग्रेसका नेता राम महतले जानकारी दिनुभयो कार्यदललाई भोलि साँझ बस्ने उच्च राजनीतिक समितिको बैठकमा सुझाव पेश गर्न जिम्मेवारी दिइएको छ राजदरबार हत्याकाण्ड भएको आज बाह्र वर्ष पूरा भएको छ दुई हजार साल जेठ उन्नाइस गते भएको हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र रानी ऐश्वर्य युवराज दिपेन्द्र सहित राजपरिवारका दश सदस्यको ज्यान गएको थियो पारिवारिक हत्याकाण्ड लगतै तत्कालीन सभामुख तारानाथ राणा भटको संयोजकत्वमा गठित छानबिन समितिले घटनामा तत्कालीन युवराज दिपेन्द्रको हात रहेको प्रतिवेदन बाहिर रहे ल्याएको थियो तर दरबार हत्याकाण्ड भएको बाह्र वर्ष बितिसक्दा पनि वास्तविकता भने अझै बाहिर आउन सकेको छैन स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले आज बिहान काठमाडौ उपका लगायत देशभरिका क्याम्पस अगाडि चक्काजाम गरेको छ तत्काल निर्वाचनको मिति तोक्नुपर्ने फर्जी विद्यार्थीको भर्ना खारेज गर्नुपर्ने लगायत माग राख्दै चक्काजाम गरेको हो यसैबीच नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले सोबिउ निर्वाचन आकस्मिक रूपमा स्थगित गरिनुलाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताउनु भएको छ रेडियो गुञ्जन रौतहटका अनुसार सोबिउ निर्वाचन गर्न माग गर्दै रौतहटको चन्द्र जनज्योति बहुमुखी क्याम्पस अगाडि ले अनसन बसेका नेवी संघका कार्यकर्ता संघको भेटमा सिंहले सोबेऊ निर्वाचन तत्काल गराउन आफूहरूले उच्च स्तरीय संयन्त्रमा कुरा राख्ने आश्वासन पनि दिनुभयो पौस नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेले यसै वर्षभित्र स्थानीय निकायको निर्वाचन हुने दावी गर्नुभएको छ आज कपिल पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय निर्वाचन गराउनै पर्ने बताउनुभयो अब चुनाव हुनुपर्छ जहाँले गर्नुपर्छ यो सरकारले गर्नुपर्छ म भन्दिनँ अब म भन्न चाहन्छु कि हामी चुनाव गराउँछौ हामी संविधान सभाको निर्वाचन मुस्लिमको पहिलो हप्ताभित्र गराउँछौ र हामी सही भित्रमा यही सालभित्रमा हामी निकायको निर्वाचन पनि हामी सम्पन्न गराउँछौं कमलोरी सृजना चौधरी हत्याको छानबिन हुनुपर्ने र कमलोरीहरूमाथि भइरहेको विभिन्न खाले शोषणको विरोध तथा छानबिनको माग गर्दै सिंहदरबार घेराउ गर्न गएकाहरूमाथि आज प्रहरीले हस्तक्षेप गर्दा केही मुक्त कमलोरी घाइते भएका छन् आन्दोलनका क्रममा प्रहरीले लाठीचार्ज गर्दा कम्तीमा दशजना घाइते भएकोमा उनीहरूको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ घाइते मध्ये दुईजनाको अझै होस खुल्न नसकेको जनाइएको छ आफूहरूको आन्दोलन र मागका बारेमा भइरहेको आन्दोलनको बारेमा बताउँदै घाइते हुनुभएकी कैलालेकी मुक्त कमलरी सुजाता चौधरी नेटर सुही गर्नुपर्छ भन्ने नाराको साथमा नारा लगाइरहेको अगाडि यहाँदेखि बढ्न पाइनँ भन्ने कुरा भयो हामी उभिरहेछौँ अनि नाराहरू नारा जुलुसको साथमा हामीले नारा लगाइरहेको उहाँहरूले चाहिँ एकासी पछि गर्न थाल्नुभयो हामीहरू हातमा लगाएको छ हातमा लत्ती साट पेटमा अब लत्तीले घोसेर खुट्टाले मार्नुभयो पेटमा पनि धेरै लागेको छ ओखलडुङ्गामा आज बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ खोटाङ हलेसीबाट ओखलडुंगाको हर्कपुर आउँदै गरेको बा दुई ख नौ चार नम्बरको बस थाकले आठ शोकमा टारमा दुर्घटना पर्दा टोकसेल एकका दुई वर्षीय समर्पण मांझी तथा ललित राई र रा। ओखलडुङ्गा वरूणेश्वर दुईका पच्चीस वर्षीय फणेन्द्र दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलडुंगाले जनाएको छ अन्य एकजनाको भने परिचय खुल्न बाँकी रहेको आफ्नो एफएम ओखलडुङ्गाले खबर पठाएको छ राष्ट्रिय मानव अधिकार आयोगले देशका पचहत्तरवटै जिल्लामा सम्पर्क कार्यालय खोल्ने भएको छ जनस्तरमा मानव अधिकारको सचेतना बढ़ाउने मानव अधिकारको संरक्षण र सम्वर्धन गर्ने एवं मानव अधिकार हननको सवालमा नागरिकको पहुँच बढाउने उद्देश्यले सबै जिल्लामा सम्पर्क कार्यालय खोल्ने बारे अवधारणा पत्र अघि सारेको आज विज्ञप्ती निकालेर आयोगले जानकारी दिएको छ देशभरका सबै जिल्लामा क्रमिक रूपमा सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा अवधारणा पत्र सहित आयोगले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज पत्राचार पनि गरेको विज्ञप्तिमा उल्लेख केन्द्रीय क्षेत्रीय र उप कार्यालय गरी अहिले नौवटा जिल्लामा आयोगका कार्यालय छन् अब खेलकुद राजधानीमा जारी गोर्खा कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेल जित्दै मच्छिन्द्र र नेपाल पुलिस क्लब क्वार्टर फाइनलमा प्रवेश गरेका छन् झापाको मुनाल क्लबलाई दुई एकले हराउँदै समूह एबाट विजेता बनेर मच्छिन्द्र क्वार्टर फाइनलमा प्रवेश गरेको हो यस्तै सरस्वती क्लबसँग एक एकको बराबरीमा रोकिए पनि खेल अङ्कको आधारमा समूह उपविजेता बन्दै पुलिस पनि क्वार्टर फाइनलमा प्रवेश गरेको छ र नेपाल खेलकुद पत्रकार मंचले पल्सर स्पोर्टस अवार्डको लागि लोकप्रिय विधाका मनोनयनतर्फका खेलाड़ीहरूको नाम आज सार्वजनिक गरेको छ सार्वजनिक गरिएको नाम अनुसार क्रिकेट तर्फ कप्तान पारस खण्डका फुटबलमा जगजित श्रेष्ठ पौडीका शिरेश गुरूङ उसुतर्फ झरना गुरूङ र एथलेटिक्सकी केशरी चौधरी रहनु भएको छ मनोनयन परेका खेलाड़ीमध्ये एसएमएस र फेसबुक भोटिङको आधारमा लोकप्रिय खेलाड़ी छानिने मंचले जनाएको छ राजदरबार हत्याकाण्डको बाह्र वर्ष पूरा सत्य तथ्य बाहिर आउन बाँकी थे सिन्धुपाल्चोको तातो पानीबाट नेपाली व्यापारीहरूले चिनिया माल सामान आयातमा गरेको नाका बन्दीले व्यापारीहरूलाई समस्या परेको लगायत अरु खबर बाँकी नै छ रेडियो सुन्दै गर्नुहोला होइन हजुर निराश देख्दैछु नि केको चिन्ता परेको छ आज भोलि हेर्न बुढी त भनियो घर बनाउन आवश्यक सामग्री ल हजुरलाई थाहा छैन र हाम्रै बकुलर चोकमा भएको अरियाल घर बनाउनको लागि आवश्यक सबै सामग्री पाइहालिन्छ नि ए हो र त्यसो भए म अहिले हेरि हजुर हामी कहाँ घर निर्माणको लागि आवश्यक पर्ने टोयलेट बाथरुम सेनेटरीका सामान नेपाली सिसा शिखर फ्लाइओ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 पुनश्च अर्याल सप्लायर सेन्टर्स पुरानो ठाउँबाट पचास मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ फोन शून्य छपन्न पाँच एकसठी आठ सय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 जानकारी का लगी शिव मोबाइल सेंटर रत्नगर दुई मेन रोड टाड़ी चौतारा पछाड़ी संपर्क मोबाइल नंबर अंठानब्बे चार उन्सय सत्तरी चार सीस अंठानबे जीरो बाईस छियासी सात सै सात राइटर शिव अधिकारी रेडियो अर्पण एक सौ चार थोप्लो सूचना CIN ले पारेको खबर काठमाडुमा सामुदायिक सूचना नेटवर्क CIN मार्फत देशभरि प्रसारण भइरहेको साझा खबर बितेको चार वर्षमा कस्तो रहयो हामीले हाम्रा सदस्य रेडियोहरूको प्रतिक्रियाको श्रङखला शुरू गरेका छौं मर के चार मेगा जिला प्रभावकारी एटमिका खेले क्योंकि रूरल एरिया महत्वपूर्ण प्रसारण होने क्रा रूरल एरिया प्रसारण भेज सोचा प्रतिक्रिया जगदीश लालकरण जानकी एक सौ छ मेगा जनकपुर धामको संचालक सदर्शु केही अझ सुधारको आवश्यकता मैले महसुस गरेको छु जस्तो कि नेपालमा विभिन्न भाषा भाषीका नागरिक रहेकोले तराई पहाड़ हिमालका भाषाहरूलाई समेट्ने गरी विभिन्न भाषाहरूमा पनि समाचारहरू प्रसारण गर्दै जाँदा अझ प्रभावकारी हुने मलाई विश्वास छ आउने दिनहरूमा सीआईएनको उपयोगिताका बारेमा हामी तपाईँ र तपाईँको घर नजिकको सामुदायिक रेडियोको प्रतिक्रिया पनि प्रसारण गर्दै जानेछौ चितवनको कुमरोज गाविसलाई नेपालकै पहिलो नमूना गोबर ग्यास गाविस घोषणा गरिएको छ वन तथा भू संरक्षण मन्त्री टेकबहादुर थापा घरले कुमरोज गाविसलाई नमूना गोबर ग्यास गाविस घोषणा गर्नुभएको हो तराई जिल्लाहरूमा सोह्रदेखि पच्चिस हजार रुपियाँसम्म पहाड़ जिल्लामा बीस हजारदेखि पैंतिस हजार रुपियाँसम्म र हिमाली जिल्लामा पच्चीस हजारदेखि चालिस हजार रुपियाँसम्म अनुदान दिने गरेको कुरा निवेदन गर्न चाहन्छु गाबिशा भि का एक हजार सात सय पचास घरधुरी मध्य एक हजार तीन गोबर गैस निर्माण कर बुढ़ीराप्ती उपभोक्ता समिति का अध्यक्ष कुलप्रसाद भूषाल जानकारी द्वो बाकी घर में गोबर गैस निर्माण गर्ने तयारी भईर रेडियो अर्पण चितवन ने जताखेत को, को राकम गावि इस जिको धुआमुक्त गावि घोषणा कर धुवामुक्त घोषणा गर्न गाविसमा सुधारिएको चूलो जडान कार्यलाई तीव्रता पारिएको छ आठ सय रहेको सो गाविसमा सात सय सुधारिएको चूलो जडान गरिसकिएको जैविक ऊर्जा सम्बन्धी क्षेत्रीय सेवा केन्द्रका रूपमा काम गरिरहेको सुन्दर नेपाल संस्थाले जनाएको छ धुवाबाट हुने संक्रमण न्यूनीकरण गर्न नेपाललाई सन् दुई हजार घरभित्रको वायु प्रदूषण मुक्त क्षेत्र घोषणा गर्ने सरकारी लक्ष्य छ यी लक्ष्य अनुसार सुर्खेतमा अहिलेसम्ममा अठार हजार एक सुधारिएको चूलो निर्माण गरिएको संस्थाका जैविक ऊर्जा इन्जिनियर हेमराज राणाले जानकारी दिनुभयो उहाँले जिल्लाका अवलचिङ र धारापानी गाविसलाई पनि चिट्टै धुवामुक्त क्षेत्रका रूपमा घोषणा गर्ने तयारी भइरहेको बताउनु भयो सुधारीको चुलोले पच्चीसदेखि चालिस प्रतिशत दाउराको बचत हुने विज्ञहरूको भनाइ छ संस्थाले सुर्खेत लगायत कालीकोट जाजरकोट र दैलेखमा पनि सुधारीको चुलो निर्माण गर्दै आएको छ कृष्ण आचार्य झापाका अधिकांश बजारमा भारतीय दैनिक उपभोग्य वस्तुले ठाउँ ओगट्न थालेपछि नेपाली वस्तुहरू ओझेलमा परेका छन् बिना रोकटोक भारतबाट तरकारी वित्रिन थालेपछि अर्ग्यानिक पद्धतिबाट उत्पादित तरकारीले समेत मूल्य नपाएको किसानहरूले गुनासो गरेका छन् झापा सुषमा राजवंशी पारीबाट आइरहेका वस्तुहरू हुँदा हामीले उत्पादन गरेको चिजको चाहिँ बजारमा प्रसार प्रसार पनि छैन त्यो अवस्थामा हामीले विषादीयुक्त वस्तुकै मूल्यमा चाहिँ अहिले हामीले उत्पादन गरेको वस्तु बेच्न बाध्य छौं अब यो भनेको चाहिँ सुन र सिल्भरलाई एउटै मूल्यमा बेचे जस्तै होला जस्तो लाग्छ मलाई झापा मेचीनगरका कृषक इन्द्र पाठकको मुख्य पेसा कृषि हो कृषि उत्पादनबाट नै उहाँको जीविको उपार्जन चल्दै आएको छ तर पछिल्लो समय भने जस्तो मूल्य पाउन छाडेपछि वहाँलाई चिन्ता लाग्न थालेको छ पूर्वीनाका काकरबिटा हुँदै दैनिक रूपमा भारतबाट झापामा अस्सी टन बराबरको तरकारी आयात भइरहेको छ झापाका प्रमुख बजारहरू दुलाबारी चाराले बुधबारे शनिस्टरे लगायतका बजारहरूमा सस्तो मूल्यमा भारतीय तरकारी विक्रले झापाका किसानले अर्ग्यानिक पद्धतिबाट उत्पादन गरेका सागसब्जीहरु समेत बिक्री हुन छाडेको छ झापा मेचीनगरका पुष्प दाल हमी उत्पादन वस्तु विषादी हाँ जुन आइरहेको छ बजारमा त घटी मूल्यमा हामीले बेच्नु परिरहेको अवस्था छ हामीले बेच्न सकेका छैनौँ किन सलखेको हुन्छ उहाँ राम्रो हुन्छ झरझर हुन्छ ग्राहकहरूले त्यही नै मन पराइदिनुहुन्छ झापामा पनि पछिल्लो समय मौसमी र बेमौसमी तरकारी खेतीप्रतिको आकर्षण बढ़िरहेको छ तर उपभोक्ताहरूको रोजाई भारतीय तरकारी बन्दा किसानहरूले लाभ लिन सकेका छैनन् सुषमा राजवंशी लमजुंग सदरमुकाम बेसी शहर में शैक्षिक मेला शुरू एसएलसी दीर बस का प्लस टू पढ़ते गैिक का विद्यार्थी काला उच्च शिक्षा अध्ययन को बारे में दिन आयोजित मेलामा, में होटल व्यवस्थापन एलेवल बैंकिंग सीए विज्ञान लगातार विषय में विद्यार्थी सहजीकरण करेडियो मर्स्यांगी भोटेक्स क्रीएशन को संयुक्त आयोजना में शैक्षिक मेला भोलि आज जेठ उन्नाइस अर्थात स्वर्गीय राजा वीरेन्द्रको वंशनाश हुने गरी कालीलाग्दो दरबार हत्याकाण्ड भएको बाह्र वर्ष पूरा भएको छ सा। दुई साल जेठ उन्नाइस गते तत्कालीन राजा वीरेन्द्र रानी ऐश्वर्या युवराज दिपेन्द्र सहित राजपरिवारका दश सदस्यको गोली हानेर सामूहिक हत्या गरिएको बाह्र वर्ष बित्दा पनि हत्याकाण्डको रहस्य अझै खुल्न सकेको छैन सही पार्श्वर्तीको रूपमा स्वर्गीय राजा वीरेन्द्रसँग 26 वर्ष बिताउनु भएका तथा मैले देखेको दरबार नामक पुस्तकका लेखक पूर्व सैनिक सचिव विवेक शाहसँग साथी लील प्रकाश सन्दले दरबार हत्याकाण्डको रहस्यको बारेमा कुराकानी गर्नु भएको छ दरबार हत्याकाण्ड त्यहाँ भयो नि त्यति यहाँ चाहिँ कहाँ के गर्दै हुनुहुन्थ्यो पाँच बजी अफिस सकिने छ बजी म अफिसबाट निस्केर अपने अब अफिशे आप मैं आपने व्यक्तिगत हिसाब से मैं दस पंद्रह मिनटमेंको तत्व हत्याकांड आधा घंटा मिटिटल समय को अंतराल में कई करा नि जालंर मैं भाया थे तो निस्कते जालं भांदी तो बाहर वर्ष बीत कयरा तो अब आई रखा कतिपय घटना घटना को पछाड़ी अरु कोई सम्मिलित थे कि इत्यादि भरा खोजी को विषय होना सकता मैं भाया थे जो चर्चा करने क्रम भारतप्रति अलिक बढी शङ्का गर्नुभएको छ नि होइन पारा बुद्धि सम्झौतादेखि लिएर जे जे कुरा अहिले ओपन अप भइरहेका छन् मैले नामै लिनु पर्दैन होइन यो त छलगै छ नि दिपेन्द्र आफ्नो बुबा वीरेन्द्रसँग सन्तुष्ट थिएनन् भने पनि लेख्नु छ त्यो कसरी त्यो तपाईँले लेख्नु भएको म वर्ष भएँ वा अब मैले कहिले बिहा गर्ने उत्त कहिले यो देशलाई भन्ने कुरा पनि उहाँबाट मसँगै व्यक्त भएको कुरा हो होइन अरू केही थियो भने कसरी थियो भन्ने त्यो विषय चाहिँ खोजबल हुनु पर्थ्यो त्यो अरू भनेको राजपरिवारका सदस्यहरू अथवा मुलुक अथवा बा मुलुकभन्दा बाहिर आफ्नो इन्ट्रेस्ट सर्भ गर्ने इन्ट्रेस्ट ग्रुपहरूले स्वदेश हुन् अथवा विदेशी हुन् अब त्यसमा चाहिँ अब केही न के किसिमको इन्भेस्टिगेसन हुनुपर्छ भन्ने चाहिँ मेरो रिपोर्ट थियो तत्कालीन नेकपा माओवादी सहितको सरकार बनाउने जुन वीरेन्द्रको चाहना र त्यो चाहना पुरा नहोस् भन्नको लागि देशी तथा विदेशी शक्तिहरूले नै त्यो घटना घटाएको भन्न सकिन्छ तत्कालीन अवस्थामा नेकपा माओवादीले मागेको चाहिँ गोलमेल सम्मेलन थियो होइन त्यो गरेर सबै पोलिटिकल पार्टीहरू आएर यो समस्याक्त होने ठीक होपेंद्र प्रयोग कर दरबार हत्याकांड कराए भर्षी मेरा विचार दरबार हत्याकांड पी जो छानबीन समिति गठन करो तो छानबीन समिति में तत्कालीन समय में एमए महासचिव माधव कुमार ने आपू तो समिति में भी बस्ना चाहे फेरि उहाँले त्यही समितिमा बस्न नचाहेको भन्ने कुरा पनि छ उहाँको चाहना थियो होइन पछि रातारत कसरी चेन्ज भयो यस्ता कुराहरू अब उयो हाम्रो विदेशी चलखेल कुरा छ नि अहिले देशमा विद्यमान त्यो पनि छुटि त्यसमा पनि कुराहरू ठाउँ छन् त्यो समितिले खासमा गर्नु के र त्यो गर्न सकेन भन्ने लाग्छ यहाँलाई जो घट्टाको पन्ध्र बिस मिनटको कुराको अथवा आधा घण्टाको कुराको त्यो आयो त्यही नै हो होइन तर त्यसको मोटिभ किन भयो कसरी भयो अथवा अरू पनि इन्भल्भ थियो कि टेमले गर्ने कुराहरू चाहिँ छानबिन गर्नको लागि आवश्यक परेमा विदेशी विशेषज्ञको पनि सहयोग लिनुपर्छ भनेर जोड भएको तर पूर्व राजा ज्ञानेन्द्रले तदारुकता नदेखाएको त्यो साँचो हो कि किनभने त्यो बेलामा त्यो त्यस्तो किसिमको दरबार छानिन्द उहाँबाहेकहरूले त गर्न सक्ने अथवा अवस्थाै थिएन दरबार हत्याकाण्डको कारण कसले किन गरायो भन्ने बारेमा सत्य तथ्य कुराहरू निक्लेलान् भन्ने लाग्छ कि अब यसै गरी नै यो हामी हरेक वर्ष एक वर्ष दुई वर्ष पुरा भयो भन्दै अगाडि बढ्दैछौँ यसरी नै यो निरन्तर चलिरहला जति कुराहरू अनफल्भ भएर भइरहेका छन् अनि त्यो पनि कुनै न कुनै बेलामा ढिलो चाँडो केही थियो भने निस्किन्छ कि जस्तो लाग्छ मलाई मैले देखेको दरबार नामक पुस्तकका लेखक तथा पूर्व सैनिक सचिव विवेक शाह सीआईएनसँग कुराकानी गर्नुहुँदै तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोको तातोपानीबाट नेपाली व्यापारीहरूले चिनिया माल सामान आयात आयातमा गरेको गरे नाकाबन्दी आज एक्काइसौं दिन भइसक्दा पनि फुकुवा हुन सकेको छैन रेडियो रिपोर्टसँगै तपाईँको विचार तथा प्रतिक्रिया पनि बाँकी नै अय मरिनिमा एकपटक सोध्न सक्थिन मार्छु यसलाई आज ए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 हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचान्दीका गरगहना नापुतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचादीका गरगहना पुरानो गरी नयाँ गरगहनाको गर पत्तर पनि उपलब्ध छ सम्पर्क रामचन्द्र ज्वेलर्स रत्नगर दुई टाढी हाई स्कुल रोड मोबाइल अन्ठानब्बे चार एकाउन्न चौवालिस चार सय सत्र अन्ठानब्बे हजुर विगत एक दशकदेखि सेवा दिँदै आइरहेको आयुर्वेदिक उपचार केन्द्र फर्मा पुरा रोगहरू ग्यास्ट्रिक गानोगोला पायल्स महिलाहरूको पाठेघर सम्बन्धी समस्या महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तानपन जन्डिस पत्थरी हातखुट्टा बोल्ने झममाउने छाला तथा नसा सम्बन्धी सम्पूर्ण रोगहरू साथै एलर्जी रोगाखोकी टनसिल निमोनिया टाइफाइड ज्वरो जस्ता रोगहरूको वरिष्ठ डाक्टरहरूद्वारा निशुल्क उपचार भइरहेको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 <प्या> लेखिछा लेख्दै लेख जा एउटा राम्रो लगाउनु पर्छ है होइन मैलाई सभाज चाहिन्छ होला नि ब्लाउज हाम्रो कृषि विकास ब्याङ्कको पहिलो चलामा सौभागी वस्तार खुलिसकेको छ भन्ने हामीलाई लै राखेको छ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 आर पार आर पार टाँचे। टाँचे। को साथमा सुल प्रभाव